फेरि पूर्व कोशीको राजनीति पुष्पलाल र रा तुलसीलालले अलग अलग पार्टी सञ्चालन गर्न थालेपछि हामीले पनि आफ्नो कार्यक्षेत्रमा रही काम गर्ने अठोट गऱ्यौँ पूर्व कोशीमा केन्द्रित रहेर पार्टी कामलाई जोडतोडका साथ अघि बढाउन थाल्यौँ सुनसरी मोरङ झापा ताप्लेजुङ तेह्रथुम धनकुटा लगायतका ठाउँहरूमा त्यसबेला पार्टी हलक्कै बढेको थियो विद्यार्थीहरू राम्रोसँग सङ्गठित र आन्दोलन भइरहेका थिए यातायात मजदुर र किसान आफ्ना मागले आन्दोलनमा उत्रिएका थिए विभिन्न ठाउँमा र जनवर्गीय सङ्गठनहरूमा हामी नियमित पार्टी कक्षा सञ्चालन गर्थ्यौँ मार्क्सपाद लेरिनबादको अध्ययन व्यापक रूपमा चलाइएको थियो दार्जिलिङमा माइला बाजेसँग बेला बेलामा भेटघाट भइ नै रहेको थियो हामीलाई उहाँले उत्साहित गरिरहनु भएको थियो एकपटक माइला बाजेले हामीलाई दार्जिलिङ बोलाउनु भयो हामी गयौँ भेटमा उहाँले भन्नुभयो अब तिमीहरूको पार्टी फुट्यौ पुष्पलाल र तुलसीलाल अलग अलग हिँडे यस्तो बेलामा तिमीहरूले कसरी पार्टी चलाउँछौ कसरी अगाडि बढ्छौ राजनैतिक दस्तावेज म तिमीहरूलाई सुन्दरैया कहाँ लगिदिन्छु नयाँ राजनैतिक दस्तावेजको मार्ग तिमीहरूले काम गर्नुपर्छ त्यसबेला भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीको महामन्त्री पी सुन्दरैया थिए माइलाबाजेको सल्लाह अनुसार हामी फर्केर आयौँ मैले पूर्व कोशीको राजनैतिक प्रतिवेदन लेखेर रा हाम्रो सचिवालयका साथीहरूलाई देखाएँ सबैले सहमति जनाउनु अब त्यो प्रतिवेदन भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी कहाँ लैजाने ठहर यसैबीच माइलाबाजेले कोलकत्तामा को मार्क्सवादका विषयमा केन्द्रीय कक्षा चल्दैछ जसमा महामन्त्री सुन्दरैया र पोलिटब्युरो सदस्य रणदेवीले प्रशिक्षण दिने कार्यक्रम छ तिमीहरू तिनजना आउनु आउँदा एकदमै खाँटी मान्छे ल्याउनु म पनि त्यहीँ आइरहन्छु भन्नुभयो कोलकातामा हुने मार्क्सवादको केन्द्रीय कक्षामा सहभागी हुन म रामप्रसाद खनाल र मोहन पोखरेल ल्याउँ मैले माथि उल्लेख गरिसकेको छु भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीको गठन हुँदा यसले रुस र चीन कतैतिर नलाग्ने नीति लिएको थियो र आफ्नै लामो अनुभवका आधारबाट क्रान्तिकारी धार निर्माण गरेको थियो तैपनि भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीभित्र चिनियाधारको समर्थन गर्नेहरूको राम्रै बाहुल्य थियो महामन्त्री सुन्दरैया प्रमोद गुप्ताहरू चिनियाधार नजिक हुनुहुन्थ्यो माइलाबाजे पनि यस्तै विचारको हुनुहुन्थ्यो त्यस्ताका नम्बुदरी पाद्र र ज्योति बसुको बोली त्यति थियो हामी कोलकत्ता पुगेर एउटा लजमा बस्यौँ माइला बाजेसँग सम्पर्क भयो उहाँले हामीलाई दार्जिलिङको प्रतिनिधि जस्तो गरेर पार्टी कक्षामा भाग लिने व्यवस्था मिलाइदिनु हामी विद्यार्थी जस्तै गरी कक्षामा उपस्थित हुन थाल्यौँ हामीलाई हु। त्यो कक्षाबाट निकै ज्ञान प्राप्त भयो माइला बाजेलाई हामीले तयार पारेर ल्याएको दस्तावेज दिएका थियौँ त्यो माइला बाजेले सुन्दरैयालाई दिनुभएको रहेछ सुन्दरैयाले तपाईँको दस्तावेज राम्रो छ तर यसमा केही सैद्धान्तिक कुरा मिलेको छैन मैले मिलाइदिने कोसिस गरेको छु तपाईँहरूलाई कस्तो लाग्छ भन्नुभयो हाम्रो दस्तावेजको सार नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने र कार्यनीतिक सवालमा राजाको फौजी तानासाईको विरुद्धमा आन्दोलन गर्ने तथा कम्युनिष्ट प्रजातान्त्रिक शक्तिबीच एकता गरी सार्वभौम संसदको स्थापना गर्ने थियो जुन तेस्रो महाधिवेशनको निर्णय अनुरूप बनाइएको थियो हामी तिनजना लजमा बस्दा नेपालबाट लगेको पैसा सकियो लजमा पनि केही रुपियाँ तिर्न बाँकी थियो अझ नेपाल फर्कने भाडा समेत थिएन अनि मैले सुन्दरैयालाई भने हाम्रो त पैसा सकियो लजमा पनि केही रकम तिर्नुपर्नेछ फर्किने भाडा पनि छैन त्यसैले हामीले केही रुपियाँ सापट्टि दिनुहोस् सुन्दरैयाले कति पैसा चाहिन्छ भनेर चाह सोधेपछि मैले सात सय भनेँ उहाँले आफ्नो मनी पैसा निकालेर दिनुभयो यो पैसा फिर्ता दिनु पर्दैन हामीहरू तपाईँहरू कहाँ भागेर आएका बेला हामीलाई मद्दत गर्नुहोला यो एक क्रान्तिकारीले अर्को क्रान्तिकारीलाई गर्ने सामान्य सहयोग हो भन्नुभयो नेपाली क्रान्तिको सफलताको कामना गर्दै उहाँले हामीलाई विदा गर्नुभयो हामी उत्साहित भएर विराटनगर फर्क्यौँ अब त हामीसँग राजनैतिक दस्तावेज पनि छ हामीलाई लामो अनुभव भएको भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीको पनि समर्थन छ भने प्रान्तीय कमिटीका साथीहरूलाई भन्यौँ प्रान्तीय कमिटीको निर्णय बिम दुई सालमा भारतको कटिहारमा प्रान्तीय कमिटीको सम्मेलन आयोजना गऱ्यौँ कटिहार बिहारको एउटा औद्योगिक नगरी त्यहाँका मजदुर नेताहरूसँग हाम्रा मजदुर नेताहरूको सम्पर्क थियो उहाँहरूको पहलमा बिहारको प्रान्तीय पार्टी कमिटीलाई जानकारी गराएर हामीले कटिहारमा पूर्व कोशी प्रान्तीय कमिटीको सम्मेलन गऱ्यौँ त्यस सम्मेलनमा झापा मोरङ सुनसरी भोजपुर र तेह्रथोमका किसान मजदुर लगायत महिला कमरेडहरू पनि उपस्थित हुनुहुन्थ्यो त्यहाँ प्रान्तीय कमिटीको सचिवका हैसियतले मैले राजनैतिक प्रतिवेदन पेश गरेँ उक्त प्रतिवेदनमाथि छलफल भयो र सुझावसहित पारित भयो प्रान्तीय कमिटीमा निष्क्रिय रहेका साथीहरूलाई हटाई सक्रिय साथीहरूलाई थप्ने काम भयो हाम्रा यी गतिविधिहरूबारे जेलमा पर्नुभएका मनमोहन अधिकारी लगायतका कमरेडहरूलाई बेला जानकारी गराउँथ्यौँ भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीबाट हौसला पाएपछि अझै जोस र जाङ्गरका साथ काम गर्न आँट बढ्यो गाउँ गाउँमा विस्तार हुन थाल्यो त्यसै बेला चिनको सांस्कृतिक क्रान्तिको खैलावैला मचियो विराटनगर धरान र भद्रपुरमा प्रगतिशील पुस्तक पसल थिए यसैबीच पूर्वकोशी प्रान्तीय कमिटीले कार्यकर्ताहरूको सैद्धान्तिक धलातर माथि उठाउने उद्देश्यले मार्क्सवादको आधारभूत ज्ञान दिने पुस्तक प्रकाशित गर्ने निधो गर्यो त्यस पुस्तकको रूप र त्यसमा राख्ने अध्यायहरूको तर्जुमा मैले गरेको थिएँ कतिपय साथीहरू यसमा समसामेक नेपालीको सन्दर्भहरूको दृष्टान्त राख्नुपर्छ भन्नुहुन्थ्यो तर मेरो सोचाइ अर्कै थियो म चाहन्थेँ यो पुस्तक कुनै सरकारी रुकावट बिना निर्वाध रूपमा जनताको हातमा पर्न सकोस् त्यसैले मैले नेपाली सन्दर्भ नराखौँ भने साथीहरूलाई पनि मेरो कुरामा चित्त बुझ्यो लेखन कार्यमा महेश उपाध्याय कृष्ण पोखरे नारायण प्रसाद आचार्य र केशव गौतम जुट्नुभयो मार्क्सवाद पहिलो पुस्तक नामाकरण गरिएको यो पुस्तकको प्रकाशन गर्ने अभिवारा विराटनगर स्थित बाजेको पसलका सञ्चालक नरनाथ गौतमले लिनुभयो म हाम्रो काममा अत्यन्त सहयोगी हुनुहुन्थ्यो तर बिक्री वितरणमा कुनै बाधा व्यवधान नआओस् भनेर दार्जिलिङतिरका छद् लेखक र प्रकाशकको नाम राखेर रा वाराणसीबाट पुस्तक छाप्यौँ विदेशमा प्रकाशित विदेशी लेखकको सैद्धान्तिक कृतिका रूपमा खुल्ला बिक्री गर्यौँ यो पुस्तक नेपालभरि नै ने अत्यन्त लोकप्रिय भयो पश्चिम कोशीतिर त यो पुस्तक अत्यन्त धेरै बिक्री भयो पछि तत्कालीन नेकपा मालेका साथीहरूले पनि भन्नुहुन्थ्यो त्यो पुस्तकले उहाँलाई पनि ठुलो सहयोग गर्यो तर यस पुस्तकको तीको विरोध गरेर कृष्णदास श्रेष्ठले लेख लेख्नु मलाई नराम्रो लाग्यो पछि उहाँसँग काठमाडौँमा भेट हुँदा भने त्यो पुस्तकको विरोध गर्नुको सट्टा त्यसभन्दा राम्रो पुस्तक, पुस्तक लेख्नु राम्रो होइन र निर्दलीयता र राजाको निरङ्कुशताबाट देश आक्रान्त भएका बेला जसले पनि क्रान्तिकारी विचारको प्रसार गर्छ भने राम्रो कुरा हो विराटनगर धरान र भद्रपुरका पुस्तक पसलहरूमा चिनबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका र पुस्तकहरू बिक्री हुन्थे चिनमा भएको सांस्कृतिक क्रान्तिले विश्वमा हलचल ल्याएको थियो हाम्रो नेपालमा प्रशस्त मात्रामा चिनिया प्रकाशनको माग बढेर गयो म तेह्रथोममा पार्टी कमिटीहरूको बैठकमा पा भाग लिन एक महिने कार्यक्रम बनाइ गएको थिएँ त्यहाँका युवा विद्यार्थीहरूमा आएको जोस जांगर देखेर म छक्क परेँ डाँडाभरि रातो झण्डा लाइन लगाएर फरफराइरहेको देखिन्थ्यो चिनिया पत्र व्यापक प्रचार प्रसार भएको र पूर्वकोशी पार्टीप्रति ज्यादै निष्ठा रहेको मैले पाएँ मैले त्यहाँका साथीहरूलाई तपाईँहरूले यसरी खुलियाम नगर्नुहोस् तानासाहबाट हमला भयो भने उठ्न गाह्रो पर्छ भित्रबाट बोलिओपो भन्यो बाहिर देखाएर मात्र हुँदैन भने